थुप्लो पाँच मेगाहरू सँगै इन्टरनेट अनलाइनमा भएको बिहान दस बजेको आज श्रावण शुक्ल पक्षको पूर्णिमा तिथि हिन्दू नेपालीहरूले जनै पूर्णिमा र रक्षाबन्धन मनाउँदै दीप निमोनियाका कारण गैराती अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन चलचित्र क्षेत्रमा अपूरणीय क्षति अमेरिकाद्वारा उत्तरी इराकमा आइएसका लडाकुको विरूद्ध दोस्रो चरणको हवाई कारवाही कार्यवाहीमा केही लडाकु मारिएको दावी र इङ्ल्याण्ड विरूद्धको चौथो टेस्टमा भारतको लज्जास्पद हार पाँच खेलको श्रृङ्खलामा इङ्ल्याण्ड दुई एकले अगाडि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 समाचार विस्तारमा आज जनै पूर्णिमा अर्थात रक्षाबन्धन प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन यो पर्व मनाइन्छ सत्ययुगमा सा। दानवद्वारा लखेटिएका देवगणलाई गुरू बृहस्पतिले रक्षा विधान तयार गरी जे चिजले अत्यन्त बलशाली दानव राज बलि बाँधि त्यसले नै म तिमीलाई बाँच्छु यसले तिमी सुरक्षित बन विचलित नहौ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा रक्षाबन्धन परम्परा पनि प्रचलित छ यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले एन बद्रोबली राजा ज्ञान बेन्द्रो महाबल तेन त्वामा प्रतिधामी र चेमा चलमा चल भनी रक्षा सूत्र रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहिआएको छ मानव रक्षाका लागि जप तप र पूजा गरी मन्त्रीएको रक्षाबन्धन वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको नारीमा बाँधि परम्परा आजकै तागा दिन तागाधारीले आफ्नो जनै अर्थात एगो पवित फेर्नी परम्परा पनि छ यसका लागि अघिल्लो दिनदेखि केश मुण्डन गरी एकछाक मात्रै खाएर चोखोनीतो गरी बस्ने परम्परा छ यसरी व्रत बसेका तागाधारीले आज बिहानै पोखरी ताल तलाउ नदी कुण्डमा गई गाईको गोबर खरानी दतिवन र सप्त मृत्तिका लगाएर स्नान गर्दछन् स्नानपछि जौती र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रीएको नयाँ जनै फेर्ने चलन छ यसरी जनै फेर्ने गरिएकाले आजको दिनलाई जनै पूर्णिमा समेत भनिन्छ वैदिक गुरू परम्पराको पूर्वीय दर्शन अनुसार जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागो मानिन्छ जनैका दुई शिखा मध्ये एउटा शिखामा रहने तीन डोरालाई ब्रह्मा विष्णु र महेश्वरको प्रतीकका रूपमा पुजिन्छ भने अर्को डोरालाई तीन सिखालाई कर्म उपासना र ज्ञानको त्रियोगका रूपमा मानिन्छ आजकै दिन शरीर शुद्ध गरी देवता सप्त ऋषि र पृतृलाई पनि तर्पण गरिने भएकाले नै ऋषि तर्पणी समेत भन्ने गरिएको छ विशेषतः आजको दिन सप्त ऋषिलाई तर्पण दिने गरिन्छ आजको दिन एघार थरीका केडागुडी मिसाई भिजाएर टुसा उमारेर क्वाटी बनाई खाने परम्परा समेत छ क्वाँती खानाले शरीरमा रोग नलाग्ने फेरसफा र वर्षभरि खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रैदेखि नै तापको संचार गर्छ भन्ने धार्मिक मान्यता समेत रहिआएको छ नेपालको तराई क्षेत्रमा भने रक्षाबन्धन पर्व दिदी दाजुभाइलाई राखी बाँधेर मनाउने गरिन्छ यसबाट दिदी बहिनी र दाजुभाइको बीचमा प्रेम सम्बन्ध बढ़छ भन्ने धार्मिक विश्वास छ आजको दिन काठमाडौँ काठमाडौँको पशुपति र मणिचू र सुवाको गोसाई कुण्ड ललितपुरको कुम्बेश्वर सिन्धुपाल्चोकको पाँच पोखरी धनुषाको जनकपुर धाम धनुष सागर र गंगा सागर जुम्लाको दानसाङ् एवं नवलपरासीको त्रिवेणी धाम लगायत ताल पोखरी र कुण्डमा समेत मेला लाग्ने गर्दछ आजको दिनलाई नेवारी समुदायले भने गुनहुपुही भनी मनाउने गर्दछन् विशेष गरी क्वाटी खाने परम्परा नेवारी समुदायको यसै पर्वबाट आएको हो भन्ने तर्क पनि एक थरी संस्कृतिविदको रहेको छ बौद्ध धर्मावलम्बीले भने आजको दिनलाई भगवान गौतम बुद्धले काम विजय प्राप्त गरेको भारतमा डीप निमोनियाको उपचार गराइरहनु भएका अभिनेता श्रीकृष्ण श्रेष्ठको गै निधन भएको छ चलचित्र निर्देशक आकाश अधिकारीले श्रेष्ठको निधन भएको पुष्टि गर्नु भएको छ श्रीकृष्ण श्रेष्ठकै चलचित्र कोहिनूरका निर्देशक अधिकारीका अनुसार श्रीकृष्णको घर परिवार आज दिल्ली जाँदैछन् तीन हप्तादेखि श्रीकृष्ण नयाँ दिल्लीको एपोलो अस्पतालमा उपचाररत थिए श्रेष्ठले असार छब्बीस गते अभिनेत्री श्वेता खड्कासँग विवाह पनि गरेका थिए विवाहपछि उनीहरू हनीमून मनाउन भारत गएका थिए अभिनेता श्रेष्ठको चलचित्रको हिनुर साउन तेइस गतेदेखि प्रदर्शन भइरहेको छ अस्पतालमा उपचाररत रहँदा रह रह श्रेष्ठले चलचित्रको विषयमा युट्यूब मार्फत दर्शकहरूलाई सन्देश पनि पठाएका थिए उनले आफू चलचित्र रिलिजको समयमा आउन नसकेकोमा दुःख पनि व्यक्त गरेका थिए सरकारमा पार्टीको भूमिका कमजोर भएको भन्दै नेकपा एमालेका नेताहरूले सरकारको विकल्प खोज्नुपर्ने बताउन थालेका छन् संविधान निर्माणमा पहल लिन नसो नागरिकका आवश्यकता पूरा गर्न नसकेको छब्बीस सभासदको मनोनयन तथा विभिन्न निकायको पदपूर्ति नगरेको भन्दै एमाले नेताहरूले सरकारको विकल्प पा खोज्नुपर्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तर्फबाट मन्त्री बनेकाहरूले प्रधानमन्त्री तथा कंग्रेसका मन्त्रीहरूले असहयोग गरेकाले काम गर्न नसकेको बताएपछि एमालेभित्र सरकारको विकल्पमा छलफल शुरू भएको छ एमाले मन्त्रीहरूले अध्यक्ष ओलीलाई प्रधानमन्त्री तथा कंग्रेसका मन्त्रीहरूको कार्यशैली बदल्न दवाब दिनुपर्ने नभएमा सरकारको विकल्प खोज्नुपर्ने सुझाव आज दिएका छन् गठबन्धनमा बसेर काम गर्न सक्ने अवस्था नभएकाले सरकारको विकल्प खोज्नुपर्ने उहाँले बताउनु भयो वहाँले सात आठ महिनासम्म सरकारले नागरिकको चाहना अनुसार संविधान लेखनको काममा प्रभावकारी भूमिका खेल्न नसकेको र नागरिकलाई दिनुपर्ने आधारभूत सेवा समेत दिन नसकेकाले विकल्प खोज्नुपर्ने अवस्था आएको बताउनु भयो आउँदो सत्ताइस गतिदेखि बस्ने केन्द्रीय कमिटि बैठकमा सरकारको कामको समीक्षा गर्ने र बैठकका आधारमा निर्णय लिने भएको छ यसैबीच उप प्रधानमन्त्री समेत रहनुभएका कंग्रेस महामन्त्री प्रकाश मानसिंहले संयुक्त सरकार भएकाले नागरिकको चाहना अनुसार काम गर्न नसकिएको बताउनु भएको छ समयमै संविधान जारी गर्ने गरी सरकारले काम गरिरहेको तर सभासद विभिन्न निकायको नियुक्तिमा भने सहमति खोज्दा ढिलाइ भएको वहाँले बताउनु भएको छ सिंहले संविधान सभाको म्याण्डेट अनुसार वर्तमान सरकार गठन भएकाले एमालेको असन्तुष्टिका बारेमा प्रधानमन्त्रीले छलफल गर्ने बताउनुभयो एकीकृत नेकपा माओवादीका अध्यक्ष दिक पुष्पकमल दहार प्रचण्डले पार्टीभित्रको आन्तरिक विवाद मिलाउन छलफललाई तीव्र बनाउनु भएको छ एकीकृत माओवादीको संस्थापन पक्षले नेता बाबुराम भट्टराई पक्षतर्फका दुईजना नेता गंगा श्रेष्ठ र राम यादवलाई कार्यवाही गरेपछि कार्यवाही फिर्ता नभए नयाँ पार्टी गठनको घोषणा गरेपछि समस्या समाधानका लागि अध्यक्ष प्रचण्डले छलफललाई निरन्तरता दिनु भएको छ यस्तै भट्टराई पक्षले जिल्ला जिल्लामा समानान्तर कमिटि गठन गर्ने काम नरोकेपछि प्रचण्डले त्यसका विषयमा पनि छलफललाई केन्द्रित बनाउनु भएको छ हिजो मात्रै पार्टी नेता भट्टराई र नानकाजी श्रेष्ठसँग छलफल गर्नुभएका प्रचण्डले आज पनि उहाँहरूसँग छलफल गर्न लाग्नु भएको छ अपराह तीन बजी प्रचण्ड निवास लाजिमपाटमा प्रचण्डले भट्टराई र श्रेष्ठसँग पार्टीभित्रको रस विचारको वहतालाई कसरी अगाडि बढ़ाउने भन्ने विषयमा अनौपचारिक छलफल गर्न लाग्नु भएको पार्टी प्रवक्ता दिननाथ शर्माले बताउनुभयो अब पालो अर्पण जनाजको अर्पण जनावाजमा हाम्रो प्रश्न छ एकीकृत एक नेकपा माओवादीभित्रको पछिल्लो विवादप्रति तपाईँको विचार के छ एक पुरानै रोग बी सामान्य कुरा र सी कही नभएको जात्रा हाँडी गाउँमा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 अब पालो ट्राफिक खबरको यति बेला नानगढ फेटौँ र वीरगंज सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मुगलिन मुगलिन नौबिसे काठमाण्डु सडक खण्ड मुग्लिन दमौली पोखरा सडक खण्ड र नानगढ़ परासी बुटवोल सडक खण्ड पनि खुल्ला छ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 अब मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको आजको अधिकतम तापक्रम पैंतिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम तेइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आज दिउँसो र बेलुकी भने पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाई छ मौसम फेरि सुप्रति सजग भई आफ्नो खेतीबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ उत्तरी ईराक में इलामिक स्टेट आईएस आई एस का लड़ाक विरूद्व दोसों चरण को हवाई अमेरिकी मानवरहित र लड़ाकू विमानले आक्रमण गरेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले पुष्टि गरेको छ पेन्टागनले लड़ाकूहरूको मोर्टारलाई निशाना बनाएको र आक्रमणमा केही लड़ाकू मारिएको जनाएको छ कुर्दीश तह इरविल नजिक लड़ाकूहरू बसेको स्थान पहिचान भएपछि अमेरिकी मानवरहित विमानले हिजो पहिलोपटक आक्रमण गरेको थियो इराक र सिरियाको ठूलो भूभागमाथि सुन्ने मुसलमान लड़ाकु समूह आईएसको नियन्त्रणमा रहेको छ पहिलो आइएसआईएस नामले चिनिने आइएसले इराकलाई इस्लामिक राष्ट्र बनाउने साथ हिंसात्मक गतिविधि अगा बढ़ाई लड़ाकू आक्रमण का कारण उत्तरी ईराकवाट हजारों अल्पसंख्यक चीया पलायन भैया अमेरिकी सैन्य विमान का खाद्यान्न खसाई तीन दिनको युद्धविराम सकिएलगतै गाँजामा पुनः आक्रमण जारी हुनुप्रति अमेरिका र रा संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ व्हाइट हाउसका प्रवक्ताले दिगो युद्धविरामका लागि दुवै पक्षलाई आग्रह गरेको छ संयुक्त राष्ट्रसंघका महासचिव वाङकी मुनले असह्य रूपमा नागरिकहरू मारिनुप्रति आपत्ति जनाउनु भएको छ इजरायलले युद्धविराम सकिएलगतै हमासले आक्रमण शुरू गरेकाले आफूहरूले पनि आक्रमण गरेको दावी गरेको छ हिजो मात्रै हमासले दक्षिणी इजरायलमा पाँचवटा रकेट आक्रमण गरेको छ भने इजरायलले विद्रोहीलाई लक्षित गरी तेत्तीसवटा रकेट आक्रमण गरेको बीबीसीलेरूद्धको चौथो टेस्टमा भारतले लज्जाज पदहार बेहोरेको छ म्यान्चेस्टरमा भएको चौथो टेस्टमा पाहुना भारत एक इनिङ चौन रनले पराजित भएको हो भारत एक से... बााउन्न रनमा समेटिएपछि पहिलो इनिङका लागि ब्याटिङ थालेको इग्ल्याण्डले तीन सय सथ रन जोड़ेको छ इंल्याण्डले दुई रनको अग्रता लिएपछि आफ्नो दोस्रो इनिङ थालेको भारत एक, एक रनमा समेटियो भारतका रविचन्द्रन आश्विनले सर्वाधिक छयालिस रनको योगदान दिए भारत विरूद्ध पहिलो इनिङमा छ विकेट लिएका इंल्याण्डका स्टर्ट ब्रोड ब्याटिङको क्रमा घाइते भएपछि भारत विरूद्ध दोस्रो इनिङमा मैदान उत्रन भने जितसँगै पाँच म्याचको श्रृंखलामा इंल्याण्डले दुई एकको अग्रता लिएको छ इंग्ल्याण्डले साउथ ह्याम्पटनमा भएको तेस्रो टेस्ट 266 सय रनले जितेको छ लर्समा भएको दोस्रो टेस्ट भने भारतले पञ्चानब्बे रनले जितेको थियो भने पहिलो टेस्ट बराबरीमा सकिएको थियो यी दुई बीचको पाँचौं तथा अन्तिम टेस्ट साउन तीस गते शुरू हुने आज श्रावण शुक्ल पक्षको पूर्णिमा तिथि हिन्दू नेपालीहरूले जनै पूर्णिमा रक्षा मनाउँदै दीप निमोनियाका कारण गैराती अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन चलचित्र क्षेत्रमा अपूरणीय क्षति अमेरिकाद्वारा उत्तर इराकमा आइएसका लड़ाक विरूद्ध दोस्रो चरणको हवाई कार्यवाही शुरू कार्यवाहीमा केही लड़ाकू मारिएको दावी र इङ्ल्याण्ड विरूद्धको चौथो टेस्टमा भारतको लज्जाज पुधार पाँच खेलको श्रृंखलामा इङ्ल्याण्ड दुई एकले अगाडि शिखर हार्डवेयर लत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पंप फोन नंबर शून्य छप्पन्न पांच तिरसठी बाथरूम का फिटिंग सामन दक्ष प्लम्बर पेट्रोल को व्यवस्था एसएल पेट्स आधिकारिक बिक्रेता